नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु एक सय चार थुप्रो पाँच मेगामा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला बेच्नु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै सर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि उपस्थित हुने गर्छौँ मिठा मिठा लुकधोरी भाकाहरू तपाईँको लागि राख्छौँ विशेष गरी हामी महिला दिदीबहिनीहरूको महान् चाड हरितालिका तिज पनि नजिकै नै छ र यो अवसरमा विशेष गरी अर्पण शुभ साँझको यो विषयमा तिसका भाकाहरू आज मैले तपाईँको लागि लिएर आएको छु र यो साँझको बेला तपाईँ पनि आउन चाहनुहुन्छ एकैछिन भए पनि हामी सँगै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला आज पनि तपाईँ आउने बाटो हामीले खुल्ला गरिसकेका छौँ सुना र सुना छप्पन्न यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्दैछ र यति बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर काम ऋषि ऋषिजीको हाल खबर एकदमै हाम्रो पनि एकदम ठिक छ धेरै समय पछाडि भेट भयो है ऋषिजी अनि के छ केमा व्यस्त हुनुहुन्छ हिजाज खाने <laughs> पानी कति को पिछले पानी मजा पड़ सको अब कार्यक्रम सकड़ी अभी अब तीज नजिक तीज का भाका कन प एकदमै मनपर्छ महिला दिदी बहिनीहरूलाई मात्र मनपर्छ मन पर्नुपर्छ भन्ने छैन नि त है सबैजनाले मन पराउनु पर पर था सब पर पर्छ माया गर्नुपर्छ है ल ठिक छ यस पछाडि एउटा तिजको भाका हामी राख्छौँ त्यो भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ ऋषि अधिकारी आउनु भएको थियो यति बेला भण्डाराबाट र अर्पूर्ण शुभ साँझको यो हो तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि फोन पनि प्रयास गरिराख्नु भएको छ होला सोना चौवन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो खुल्दैछ अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलेर चाहिँ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ खोराक स्मृति स्मृतिजी बसी बसी भन्नु पर्यो कि बस्नुहुन्छ नि ल ठिक छ अनि रेडियो पनि कतिको सुन्नुहुन्छ अब तिस पनि नजिकै नै छ तिस भाकाहरू पनि पक्कै मनपर्छ होला है तपाईँलाई मनपर्ने एउटा छ कुनै तिजको भाका गुनगुनाउनुहुन्छ यति बेला हजुर तपाईँलाई मनपर्ने तिजको भाका एउटा थोरै गुनगुनाउनुहोस् भन्यो भने गुनगुनाउनुहुन्छ सक्नुहुन्न ल ठिकै छ त्यसो भए अर्को पटक आउँदा चाहिँ एउटा तिजको भाका रेडी गरेर आउनुहोस् है अनि अब बज्ने तिजको भाका मार्फत चाहिँ को गुन को छ सम्झिनुहुन्छ यति बेला हुन्छ अहिले पनि छोटाउ है नमस्कार स्मृति हुनुहुन्थ्यो यति बेला र अर्पण सुबसा आजको व्यवसायमा एउटा मिठो रमाइलो खालको तेजको भाका तपाईँको लागि राख्छु त्यस फेरि आउँछु हुन्ना हाम्रै गीत गाउँ नै हुन्ना हाम्रै गीत गाउ हामी जराबा राम्रिटो गुजरा तसारीवाजरा ै रातो छिरा रातै साडी निकै नै रमाइलो खालको फिजको भाग तपाईँहरूले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको यो बसाइ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाँस मेगल्समा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विशेष गरीको न रहेर सुनिराख्नु भएको छ लगइन गरेर र यो साँझको बेला यति बेला हामीलाई सुनिराख्नु भएको छ होला र फोन पनि गर्न मन लागेको छ होला यिनै भाका मार्फत आफ्नो इष्टमित्रहरूलाई सम्झिन मन लागेको छ होला यदि त्यस्तो छ भनेदेखि चाहिँ हामीलाई फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन कसैको लागि होइन तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेलाको साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ लोथरबाट प्रवीण भन्नुभयो ए बाबु रामथिङ अनि के गर्नुहुन्छ बाबुरामजी बसी बसी छ अनि खानपिन भएको छ कि छैन भइसक्यो कति छिटो खानुभयो त ल ठिक छ केही छैन अब साँझ परिसकेछ पाक्या भयो काम पनि सकियो होइन धना गरेर पनि सजिलो भयो चाँडै नै उज्यालोमा काम सकिने भयो होइन ठिक छ अनि कतिको सुन्नुहुन्छ मनपर्छ आज त लागिहाल्यो नि है ल ठिक छ एक दुईपटक लाग्न गाह्रो हो त फेरि लागिरहन्छ कि है हजुर आज को कसो सम्झिनुहुन्छ अब बज्ने तिजको भाका मार्फत सम्झना है ल हुन्छ आउँदै गर्नुहोस् अहिले भने छिटो बाबुरामजी आउनु भएको थियो यति बेला र अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु ढिलो गर्दिनँ हेलो खुसी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ कुराकानी हुन सकेन सु नाचल्लो पाँच त सठी तिन सय बत्तिस र तेत्तिसको यो दुईवटाबाट ते तपाईँहरूको लागि खुल्लै छ तिज नजिकै आउँदैछ त्यसका भाकाहरू सुन्दाखेरि नाचौँ नाचौँ लाग्न तपाईँलाई पनि थालिसकिहाल्छ होला र नाच्नु पनि हुन्छ होला खुसुका गीत अलिक ठुलो बनाएर कोठाभित्र चाहिँ र मजासँग नाच्ने दिन पनि आउँदैछ जियोस् रमाइलो गर्नुहोस् रमाइलोसँग तिज पर्वलाई हामी सबैजनाले मनाउनुपर्छ र तपाईँहरूले पनि मनाउनुहोस् यति बेला स्वागत Hello. नमस्कार अजर। Hello, को अनि के गर्नुहुन्छ गणेशजी गसी बसा मात्रै छ अनि मन अब सोधेको मात्रै के सधैँभरि लोकगीत सङ्गीतलाई है अबको भाकाणेश मेरो मा हुनुहुन्छ गोविन्द मल्ल सुदर्शन मल्ल अनि राम्रो मल्ल लगराख गणेश खाँड भने तिमी सम्पूर्ण साथीहरूलाई गणेश जे आउनुभएको थियो यति बेला र अर्को अर्शुभसाजको बसाइ हो विशेष गरी तिज नजिकै छ र यो समयमा चाहिँ तितका भाकाहरू सुन्दाखेरि तपाईँलाई पनि अलिकति रमाइलो लाग्ला अलिकति आनन्द लाग्ला भनेर नै तिजका भाकाहरू मात्रै लिएर आएका छौँ कोही साथी हुनुहुन्छ उहाँसँगै कुराकानी गर्छु त्यस पछाडि चाहिँ एउटा भाका पक्कै पनि त लागि राख्छु हेलो हेलो नमस्कार हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ होला रेडियो ठिक छ लाग्नु पर्छ हामी यति नजिकै हुनुहुन्छ र पनि हामीलाई माया गर्नु भएन भने फेरि हाम्रो चित्त दुखिहाल्छ नि होइन र ल ठिक छ अनि खाना भयो कि भएको छैन भइसक्यो पानी परिरहेछ अहिले परिरहेछ म पनि पर भिज्दै भिज्दै आयो भने पछाडि जाने बेला पनि भिज्दै भिज्दै जानुपर्छ जस्तो छ है अनि अब बज्ने भएको मार्फत चाहिँ के कसो हुन्छ काठमाडौँ अब बस्ने गाना <laughs> चाहिँ ल ठिक छ सुन्नु भएको छ ल अँ धन्यवाद हुन्छ छिटो नमस्कार अँ भावनाजी आउनु भएको थियो नजिकैबाट टाढीबाट सम्झिनु भएको थियो र एउटा हातिजको भाका पृष्ठमा गुन्जिन थालिसकेको छ र आवाज सुन्दाखेरि तपाईँलाई नाचो नाचो पनि लागिसकेको छ यो भाका सुन्नुहोस् त्यस पछाडि फेरि छाट जेकियो, एक माता, बस को अ सिचुर ढाएको छु मालतमा फसेको एक पार सो सपेर फसेको अहिले हेरा मटाएको छु अहिले हेर मटाएको छु सोरो हटाएको छु है माता रक्सी सिरोजा हटाएको छु निकै नै चेतनामूलक खालको भागा तपाईँले सुनिसक्नु भएको छ परसुवा साँझको युवसाई सुनिराख्नु भएको छ र तपाईँको थकालाई एकैछिन भए पनि मेटाउने प्रयास हामीले गरिराखेका छौँ यी भागाहरू यिनै भागाहरू तिजका भाकाहरू विशेष गरी तपाईँको लागि राखिराखेका छौँ पक्कै पनि मन परिराखेको छ होला कुनै अलिकति रमाइलो खालको कुनै अलिकति चेतनामूलक खालको जे तपाईँलाई फरक फरक किसिमका भाकाहरू मैले यति बेला चाहिँ राखिराखेको छु सु। र सुना सपूर्ण पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो हुँदै दुईसटी बाटोबाट कोही साथी आइसक्नु भएको छ म पाली भालो स्वागत गर्छु हेलो नमस्कार हजुर कामाटीको बोल्दै हुनुहुन्छ खुराकबाट रामलाल चिपाङ भन्नुभयो हो सन्चो आराम हुनु शरीरमा केही नहुनु त्यही नै ठुलो कुरा हो नि होइन अनि केमा व्यस्त हुनुहुन्छ हिजो हुनुहुन्छ भने पछाडि फुर्सदको समयमा हुनुहुन्छ एकदमै आनन्द भइरहेछ बस्दाखेरि होइन हजुर कतैतिरको पनि अलिकति टेन्सन लिनु परेन भने एकदमै आनन्द आउँछ नि त होइन रिनु हुँदै हुँदैन नि होइन जस्तो सुकै कुरा किन नहोस् टेन्सन भन्ने कुरा लिनै हुँदैन कि है ल ठिक छ राम्रो भानी हो अनि खाना खानु कि छैन हाम्रो दे निले अब एक्सचेन्ज पठाएर कार्यक्रम सकियो नि हो। भिल्ले ठीक छ। त्यसो भए धेरै धेरै धन्यवाद कार्यक्रम अघि बढ्छ सुनेर बस्दिनु हुने भए खुसी लाग्यो। ओके बिजी। अनि आज ककसै समजेनु हुन्छ? सरफन्त सरफन्त हामीका लागि। हुन्छ धन्यवाद। अरु पर होल इनका लागि? हजुर। अनि फरक अनुरोध रहने भएको मामाइ जी। हुन्छ। मेरो माला दिदी। ता अनि रामलालजी आउनु भएको थियो यति बेला र अर्को साथी पनि आइसक्नु भएको छ आज गर्नु सुजको अन्तिम छ भाइ साथी आउनुहुन्छ के जस्तो लागिरहेछलाई स्वागत गर्छु हेलो नमस्कार, नमस्कार। नमस्कार कामाटो को बोल्दै हुनुहुन्छ होला पानी परिरहेछ त्यही त पानी परिरहेको छु कि अनि के गर्नुहुन्छ प्रार्थनाले सुन्नु भएको छैन र हजुर अहिले रेडियो पनि सुन्नु भएको छैन र अब ए सुबसा सुन्नु भएको छैन सुन्ने छैन भने पछाडि यति बेला आइरहेछ भनेर फोन गर्नुभएको हो हजुर ल ठिक छ केही छैन हजुर होस् माया गर्नुहुन्छ र त सम्झेर फोन गर्नुभयो नि है हजुर अनि अब बज्ने तिजको भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ प्राश्नाले फर्स्ट अफ अलको लागि मेरो घर परिवार हजुर अनि प्रश्न तिमीले सुना भनेर चिन्ने नचुन्ने सम्पूर्णको लागि हुन्छ प्रश्न छुटाउ नमस्कार प्रश्न आउनुभएको थियो यति बेला पिठुवाबाट र अर्पण सुब्बा आजको व्यवसायमा अझै पनि तपाईँसँग कुराकानी गर्ने इच्छा त थियो तर के गर्नु समय छैन र समयभन्दा अगाडि जानु पनि सकिँदैन त्यसैले पनि बिदा माग्नुपर्छ अर्को पटक भेट्नको लागि आज त छुट्टिनु नै पर्छ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसदिनु भयो कार्यक्रम अवधिभर आफ्नो कामलाई एकातिर थाती राखेर था हामीलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइन गरेर धन्यवाद छ र विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति विशेष विशेष आभार प्रकट गर्दै अर्पण शुभको आजको रमाइलो बसाइबाट म प्रतीक्षा छुटिन्छु रोला ना तबारी पड़का